ड डउँदैन माया गर्ने मान्छे कसैसित डउँदैन माया गर्ने मान्छे मनमा कुरा लुकाउँदैन माया गर्ने मान्छे कसैसित डउँदैन माया गर्ने मान्छे आँखाभि मुटुभि जहाँ राखे पनि आँखाभित्र मुटुभित्र जहाँ राखे पनि गाडा पनि बिजाउँदैन माया गर्ने मान्छे कसैसित डराउँदैन माया गर्ने मान्छे मनमा कुरा लुकाउँदैन माया गर्ने मान्छे सधैँ पीडा दिनेहरू धोके बाछुन बुझ्नु सधैँ पीडा दिनेहरू धोके बाछुन बुझ्नु कसैको मन दुखाउँदैन माया गर्ने मान्छे कसैसित डराउँदैन माया गर्ने मान्छे मनमा कुरा लुकाउँदैन माया गर्ने मान्छे यस्तो लाग्यो आफ्नै साथी भेटेपछि यस्तो लाग्यो आफ्नै पागल साथी भेटेपछि भोकाउँदैन निदाउँदैन माया गर्ने मान्छे कसैसित डराउँदैन माया गर्ने मान्छे मनमा कुरा लुकाउँदैन माया गर्ने मान्छे पक्कै उसले धोका पाएको हुनुपर्छ नत्र पक्कै उसले धोका पाएको हुनुपर्छ नत्र त्यसै नयन भिजाउँदैन माया गर्ने मान्छे कसैसित डराउँदैन माया गर्ने मान्छे मनमा कुरा लुकाउँदैन माया गर्ने मान्छे धनकुटा लेगुवा घर भई यति बेला अबुधाबी युएमा रहनुभएका नवराज ढकाल नवदितको गजललाई स्वर्णिमप्रको यो श्रृङ्खलाको जाबी बनाउँदै ढोका ओगारे नमस्कार अनि साब्दिक आत्मीय अभिवादन नेपाली संसार हेतु अस्ट्रेलियाको साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिमप्रको पच्चिसौं तथा समीक्षात्मक श्रृङ्खलामा प्रवृत्तिका सहचारी प्रमोद सोनीसँगै म तपाईँकै सहयात्री विक्रम यो कार्यक्रम नेपाली संचार रेडियो चाहेको बेला अनि विश्वको जुन सुकै कुनामा रहेर पनि हरेक आइतबार मेलबोर्न र समय राति दस बजे तथा साजा छ बजे नेपाली समयमा सुन्न सक्नुहुनेछ साथै स्मार्टफोन प्रयोगकर्ता तपाईँले हाम्रो पात्र नेपाली क्यालेण्डर नेपाली एफएम ट्युनिङ रेडियो आई नेपाली रेडियो इन्टरनेट रेडियो लगायतका मोबाइल एप्लिकेसन इन्स्टल गरेर हामीलाई सुन्न सक्नुहुनेछ सँगै नेपाली अडियो बुक मार्फत पनि स्वर्णिम प्रहरका सबै श्रृङ्खलाहरू सुन्न र डाउनलोड गर्न अवस्थामा रहे पनि नेपाली साहित्यको संरक्षण उत्थान र विकास गरौ भन्ने अभिप्रायले सञ्चालित स्वर्णिम प्रहरले पनि पच्चिसौं आइतबार व्यतीत गरिसकेछ जनवरी बाह्र दुई हजार चौध अर्थात् पुष् अठाइस था दुई हजार यात्रा थालनी गरेको ट्रोनिम प्रहरले हुन त उन्तिसौं तिसौं अङ्कमा हो कहिले रेडियोको प्राविधिक समस्या कहिले मेरो आफ्नै व्यक्तिगत समस्याका कारण पनि यो यात्रा यात्रासम्म आउन सफल भएका छौ सम... आजको यो यात्रा सधैँभन्दा अलि बेग्लै रहनेछ श्रृङ्खला एकबाट चौबिस भित्रमा प्रसारण भएका केही सृजनाहरू पुनः दोस्रो पटक वाचन गर्नेछु आज गीत सङ्गीत पनि तिनै श्रृङ्खलामा समावेश भइसकेका केही गीतहरू समावेश गर्नेछु यो यात्रालाई थालनी गरौं तिमी कसको हुने होला अन्जु पन्त र स्वरूप र चाचार्यको आवाजभित्र दिवान किनारको शब्दभित्र हेमन्त शिशिरको साङ्गीत तपाईँ माझ मिसाउने अनुमति चाहे कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप स्वीकार्नुहोस् यो चरणमा छुटे stuck with an eye you found your own र त मेरो देशको आँगनमा हरदम असहमतिको बात विवादमा लठारी देश हाँक्छु भने अहम्वादीहरू दम्ब र अहंकारले पोतिएर गुविचार काकेस्रा केश्रालाई मस्तिकभित्र गुम्सा सधैँ बौठे खेल्न खप्पिस तिनीहरू असहमति र रु। असहमजदारीमै रुमल्ली छन् हरदम अर्पल जनताका भोका नाङ्गा परिस्थितिसँग खेलवाड गर्दै सधैँ स्वार्थमा निवृत्त बनेकावा साढेहरू सधैँ अशब्दसँगै नजिक छन् देशलाई माग्ने भाँडो बनाएर उनीहरू चाँदीका थालमा भुजा ज्यौनार गर्न र पञ्चातु मिश्रित अङ्खोरामा जल पिउन अव्य छन् तर सोझा साझा जनता टपरीमा खोले फाँडो खानसम्म बहिष्कृत छन् त्यसैले म अशब्दको सामिप्यतामा हुर्किएको अनमेल र अप्राप्तिको कुइरी मण्डलमा कुहिरो भित्रको काँचै अलमनी हुन्छ र हो शब्दको अक्षर खोज्दै अखराको वर्णमालाई चिचोल्न व्यस्त छु अनि असहमति र असहमजदारीको वाक्य भेटाउँ उद्देशित छु हालभार <laughs> क्लोराडो अमेरिका रहनुभएकी आचार्य प्रभाको सहमति हराएको देश शीर्षको कविता थियो तपाई यतिखेर सुन्दै हुनुहुन्छ नेपाली संचार रेडियो अस्ट्रेलिया प्रथम प्रवासी बहुभाषिक नेपाली संचार रेडियो जसले विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएको छ प्रवासको बसाईमा तपाईँको एक्लोपनको साथी नेपाली संचार रेडियो मेलबोर्न अस्ट्रेलियाबाट चौबिसै घण्टा सातै दिन विभिन्न जानकारी मूलक सूचना वर्धक र मनोरञ्जनात्मक सामग्रीहरू प्रसारण हुने गर्दछ डब्लु लगइन गरी इन्टरनेट पहुँचमा विश्वको जुनसुकै गुनामा रहेर पनि हामीलाई सुन्न सक्नुहुनेछ आत्मीय यति बेला तपाईँ स्वर्णिम प्रहरको पच्चिसौं श्रृङ्खलामा हुनुहुन्छ समीक्षात्मक श्रृङ्खलामा हुनुहुन्छ हामीले स्वर्णिम प्रहरको श्रृङ्खला एकबाट चौबिस भित्र प्रसारण भएका केही सृजनाहरूलाई पुनः वाचन गरिरहेका छौँ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँग एमा तपाईँकै सहयात्री विक्रम मर्फसँग हुनुहुन्छ यो बसाईमा पनि तपाईँकै सृजना वाचन गर्ने क्रममा पुराना श्रृङ्खलामा वाचन भइसकेको एउटा लौकथा ढोङ्गाको फुल शीर्षको लौकथा चिछाओ चिनले लेख्नु भएको अनुवाद जीवनपूरी देख्नु भएको यो लौकथा लौ यो, लौ यो वायमा मिसाउने अनुमति <ुण। ुण> चाहिँ उखे खोजिरहेकी थिर्यास्त हुने बेलाको समय त्यो पनि मानव बस्ती भन्दा धेरै टाढा र बिरानो ठाउँ अझ सुनसान नदी किनारमा एउटी गेटिङ मानव कुनै सानो सारसको चल्लाले बाटो बिराएर यताउता भौतारी भौतारी रहेकी थिए एक डेढ घण्टाको अवधिमा ऊ घरी ढुङ्गाको थुप्रामा टुप्रुक्क बस्ती र घरी बिस्तारै उभिएर यताउता केही कुरा खोज्न थाल्थे यो केटी कुन घरको होला गाउँभन्दा आधा किलोमिटर पर र यस्तो बिरानो ठाउँमा किन आउँछ के हराएको होला यसको मैले माछा मर्ने बल्छी नदीका किनारमा बिसाएर उसका नजिकै गएँ त्यो केटीले मेरो कदमको अलुका आठ सुन्ना सात मुन्टो उठाएर मतिर हेरे केटी लगभग आठ वर्ष कि हुने हो ठूल्ठूला थुल आँखा भएकी साह्रै राम्री चिटिक्क परेकी परिजस्ती तर उसका मुखमण्डलमा उदासी छाएको थियो सफा सेतोमा गोडा पाचे फोहरी डाटा थिए उसको कपालको जुरो खुकुलो, खुकुलो खुकुलो पुतली जस्तो रिबनले बाँधिएको थियो जसलाई देखेर कपालको ज्वरो बनाउन रिबन ऊ आफैले बाँधे कि हो भनेर सजिलै अनुमान लगाउन सकिन्थ्यो उसले मलाई चनाखा र नजरले हेरिरहेकी छ भन्ने थाहा पाएर मैले पनि अति नरम स्वर बनाउँदै सोधे के खोजे नानी ऊ आँखा चिम्लिएर अधैर्यसँग एउटा दर्शन ढुङ्गो हातमा लिएर पल्टाई पल्टाई गर्न थाले मैले फेरि सोधेँ के म तिमीलाई मद्दत गर्न सक्छु धेरै बेरदेखि मैले उसैका बारेमा ध्यान दिइराखेका कारणले उसले को को मुख खोले म ढुङ्गाको फुल खोजिरहेकी छु ढुङ्गाको फुल मेरो मुखबाट सो स्फूर्त निस्कियो साथै केटीको यस्तो कुरा सुनेर मलाई खप्पी नसक्नु रिस पनि उठ्यो पक्का पनि यस केटीलाई कसैले नराम्रोसँग डाँटेछ कहीँ ढुङ्गो पनि फुल्छ भनेर तिमीलाई ढुङ्गाको फुल फुल्छ भनेर कसले भन्यो मैले सोधेँ उसले केही नबोली बगेका पानीको लहरलाई हेरिरहे यो त तिमीलाई ढाँटेको हो नानी ढुङ्गाको फुल हुँदै हुँदैन मैले फेरि भन्न सुरु गरेँ ढाटेको होइन मलाई आमाले भन्नुभएको उसले मधुर स्वरमा भने आमाले मेरो आश्चर्यको सीमा रहेन यस्तै अवोध बालिकालाई स्वयम् उसकै आमाले किन ढाँटेकी होला भनेर अनि मैले उसैलाई सोधेँ अनि किन चाहिएको त तिमीलाई ढुङ्गाको फुल चाहिँ जैले पनि आमा बुवाको झगडा हुँदा काका सानिमाहरूले मेलमेल झगडा नगर भन्नुहुन्छ तर आमा चाहिँ जब ढुङ्गो फुल्छ अनि मिलौला बन्नुहुन्छ त्यसैले चाहिएको केटीले उत्तर दिए यो प्रेरणादायी लघकथाका लागि जीवनपूढी दाहाल प्रति पनि हार्दिक आभार छिछाओ चिनको अङ्ग्रेजी लघकथा जीवनपूढी दाहालजीले नेपालीमा अनुवाद गर्नुभएको थियो यति बेला स्वर्णिम प्रको पच्चिसौ श्रृङ्खलामा हुनुहुन्छ म तपाईँका सृजनाहरू केही सृजनाहरू पुनः वाचन गरिरहेको छु एकदेखि चौबिसौ श्रृङ्खलाभित्र समावेश भएका सृजनाहरू केही लिएर आएको छु आज यति बेला यो चरणमा एउटा गीत उठाउने अनुमति चाहे सेर्बेनी कान्छुको गीत रहेको छ यति बेला यो चरणमा अध्येमा आसु लोकाई मेरी उनी रोधै अँधेरीमा आँसु लुकाई मेरी हुने रुँदै होली मझेरीमा दियो बाली मेरै बाटो कुर्दै होली अँधेरीमा आँसु लुकाई मेरी होली मेसिन जस्तै खट्नुपर्छ बिरानो यो ठाउँमा मेसिन जस्तै खट्नुपर्छ बिरानो यो ठाउँमा सपनीमा सधैँ रम्दै हुन्छु स्वर्ग जस्तो गाउँमा एकान्तमा तस्विर हेर्दै भावनामा डुब्दै होली मझेरीको दियो बाली मेरै बाटो कुर्दै होली अँधेरीमा आँसु लुकाई मेरै मेरी हुने रुँदै होली कसले दोष दिनु प्यारी भाग्य वैली भएपछि विवस्थाको भुमरीमा सँगै जीवन तैरेपछि सम्झनाको भुमरीमा जल्दै रुँदै सुत्दै होली मजेरीको दियोबाली मेरो बाटो खुर्दै होली मजेरीमा आँसु लुकाई मेरी उनी रुँदै होली शेरपेनी कान्छी निमजीप्रति पनि यो आत्मीय साथका लागि हार्दिक आभार यति बेला स्वर्णिम प्रहरको पच्चिसौं दोस्रो साङ्गीतिक सौगात स्वरूप चोर्ली फाटेकियामा गोविन्द मधुराचार्यको सोह्र शब्द र संगीत तपाईँ माझ मिसाउने अनुमति चाहे गीतपछि फेरि पनि हाजिर हुने नै छौला <गणा> चुकी मेरी आम खो टूफी फाटू की मेरो बाबा को चूली फाटु की मेरी आम को टूफी फाटु मेरू बाबा को परसों बीते गाय आंदा भे बरसों बीते गाय आंदा बंदे मन फात्यों की मेरी प्रिया को मन फाक्यों की मेरी प्रिया को। की मेरी आमा को तो तुफी की मेरो बाबा को at home पाटुकी मेरी आमाको तुबी पा मेरो बाबाको बन ना बुहेश का को लाठी बन ना गुंदी फाटू की मेरो रोपी खो रुमल फाटु की को वर्षो बीते गाय आउ सुंदा बंदे वर्षों भी बिगा भावे मने फात्युकी मेरी प्रिया हो मन फातु की मेरी पियाद हो चोली फातु की मेरी मामा को बातों की मेरो बाबा को पठाउँछ तुफान पठाउँछ र प्रतिकार गर्नलाई किसान पठाउँछ आधी हुरी पठाउँछ तुफान पठाउँछ र प्रतिकार गर्नलाई किसान पठाउँछ राहत वितरण दिएर रेगिस्तान पठाउँछ आदि घुरी पठाउँछ तुफान पठाउँछ र प्रतिकार गर्नलाई किसान पठाउँछ गुल्मी खैरेनी गर्भ यतिखेर युएमा रहनुभएका इन्धन डिबी भण्डारीको मुक्त थियो शिक्षा सूचना र मनोरञ्जनको भिन्नै संसार नेपाली संसार रेडियो मेलबर्न अस्ट्रेलियाद्वारा सञ्चालित तथा नेपाल लगायत फ्रान्स यूके, मलेसिया युएसए इन्डियामा शाखा भित्र भइसकेको प्रवासी नेपालीहरूप्रति लक्षित तथा डुकडुकी रेडियो नेपाली संसार रेडियोसँग हुनुहुन्छ तपाईँ चौविसै घण्टा सातै दिन प्रसारण हुने छोटो अवधिमै विभिन्न अवार्ड जित्न सफल अनि प्रभासबाट प्रसारित रेडियो मध्ये सबैभन्दा बढी गुगल एप्लिकेसनमा उपलब्ध नेपाली सञ्चार रेडियो हो यो यति बेला तपाईँ हुनुहुन्छ 25 पच्चिसौं श्रृङ्खलामा प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम मत यति बेला म श्रृङ्खला देखि चौबिस सम्ममा प्रसारण भइसकेका केही सृजनाहरूलाई पुनः वाचन गरिरहेको छु यही क्रममा अर्को एउटा कथा फेरि पनि यो कसाईमा मिसाउने अनुमति चाहे यति बेला यो चरणमा नारायण तिवारीको सुखद मृत्यु शीर्षक लौकथा उठाउने अनुमति चाहे मृत्यु सुखद पनि हुन सक्छ कस्तो विचित्र कुरा मदनको घर कलालाई मैले नजिकबाट महसुस गरेको हुँ उयकी स्वास्नीका फाटेका वस्त्र केटाकेटीको रूप र लालन पालन मैले बारम्बार प्रत्यक्ष रूपमा देख्दै आएको हुँ तर अचानक सबै थोक बद्लिएछ मीठो गरी बद्लिएछ भनौ सबै थोक कि मीठो गरी आजकल केटाकेटीका के आँखामा आँसु छैनन् उसकी श्रीमतीको आङमा भाँटेको वस्त्र छैन मानौ खुसी छन् सबै तर भित्र भित्र, न मीठो पीडा त सबैले हुँदो किनभने मदनको अनुपस्थिति पनि छ त्यहाँ यद्यपि सधैँको घर झगडा पनि छैन चकमन्नता छ शान्ति छ मदन हवाई जहाजको दुर्घटनामा परेर मृत्युलाई वरन गर्न पुग्यो तथापि स्वास्नी छोराछोरीका निमित्त जीवन छाडिदिएर बिस हजार डलरको जीवन कस्तो सुखद मृत्यु बिस हजार डलर अर्थात् आजको खरिदारले दरले, चौध लाख तेह्र हजार मदनको घर व्यवहार अवस्था आदि प्रति म अलि बढी नै आकर्षित भएछु सायद यस कारणले पनि कि मेरी पनि श्रीमतीका आङ फाटेका छन् मेरा पनि केटाकेटीका आँखामा विपन्नताका आनिसहरू हवाईजहाज चढ्दा डराउँछन् तर यस बेला म हवाईजहाज भित्र छु मलाई कुनै डर छैन म कामना गरिरहेछु प्लेन दुर्घटनाग्रस्त भइहालोस् तथापि म भित्रभित्रै भने भक्कानो फुटिरहेको छ मृत्युवरण नै गरियो भने पनि माया लाग्दा छोराछोरीले बाबालाई नभाउँदा कतिबेरिक्का छेर रोइरहने हुन् म कल्पी कल्पी सोचिरहेको छु जे होस् मृत्यु सुखद हुनेछ डर हुनेछ र फाटेको वर्तमान हुने छैन छोराछोरीको भविष्य उज्जवल हुनेछ प्रिय तिम्रा आँखामा आँसु हुने छैन मसित सधैँको घर झगडा पनि हुने छैन मेरा आँखामा रहँदै बस्दै आँसु भरिँदै खस्दैछन् र प्लेन उडिरहेको छ माथि माथि धेरै माथि नारायण तिवारीको सुखद मृत्यु शीर्ष लौकथा थियो उहाँलाई पनि यो साथका लागि हर <खेखागा> बखत उसैलाई पाउने विश्वास गरिन्छ हर बखत उसैलाई पाउने विश्वास गरिन्छ पाउँदैन थाहा हुँदा पनि फेरि प्रयास गरिन्छ अविरल सागर चौगा सालजण्डी एक रूपन देहीका स्रष्टाको गजलको मसला हो यति बेला यो चरणमा अविरल सागर सौगाजललाई पूर्णता लिने अनुमति चाहिन्छ हर <laughs> बखत उसैलाई पाउने विश्वास गरिन्छ पाउदिन थाहा हुँदा पनि फेरि प्रयास गरिन्छ हर बखत उसैलाई पाउने विश्वास गरिन्छ सधैँ उसकै प्रेममा तडपिएर कतिन्जेल बाँचिएला सधैँ उसकै प्रेममा तडपिएर कतिन्जेल बाँचिएला तर पनि किन जबरजस्ती बाँच्ने आश गरिन्छ हर बखत उसैलाई पाउने विश्वास गरिन्छ पाउँदिनँ थाहा हुँदा पनि फेरि प्रयास गरिन्छ सक्दैनौँ भने सरकार बेपत्ताहरू खोजी गर्न सक्दैनौँ भने सरकार बेपत्ताहरू खोजी गर्न देउ जिम्मेवारी हामीलाई खोज तलास गरिन्छ हर बखत पाउने विश्वास गरिन्छ पाउँदिनँ थाहा हुँदा पनि फेरि आश गरिन्छ स्वदेश छार्ने मन कहाँ थियो र गरिबीले गर्दा स्वदेश छार्ने मन कहाँ थियो र गरिबीले गर्दा हो चाहना नहुँदा पनि जीवन प्रवास गरिन्छ पाउँदिनँ थाहा हुँदा पनि फेरि प्रयास गरिन्छ हर वखत उसैले पाउने विश्वास गरिन्छ तिम्रै लागि जन्मेको हुँ हो म तिम्रै लागि मर्छु पनि तिम्रै लागि जन्मेको उम हो म तिम्रै लागि मर्छु पनि जब मान्छे प्रेममा परिन्छ यस्तो आभास गरिन्छ हर्बका दोस्रैले पाउने विश्वास गरिन्छ पाउँदिन थाहा धावदा पनि फेरि प्रयास गरिन्छ गजल चोरेर नसताउ नक्कली गजलकार गजल चोरेर गजल नसताऊ नक्कली गजलकार हेर्दै जाऊ समाजमा कसरी पर्दाफास गरिन्छ हर्म खत उसैलाई पाउने विश्वास गरिन्छ पाउँदिन थाहा हुँदा पनि फेरि प्रयास गरिन्छ अविरल सागर सौगात सालजण्डी एक रूपमा दिएका स्रष्टाको गजल थियो उहाँलाई पनि यो आत्मसाथका लागि हार्दिक <gasps> यति बेला कार्यक्रमको तेस्रो साङ्गीतिक सौगात शुरू जन्मे हो नेपालमा रिमा गुरुङको आवाजभित्र विसा गुरुङको शब्द अनि खगेन्द्र पन्धाको संगी यो चरणमा मिसाने अनुमति चाहिँ गीतपछि अन्तिम चरणमा फेरि पनि हाजिर हुने नै छौ हामी सँगै रहनुहोला जन्मे हो पारमा के <muchas> के पालमा कर्म वी ठूलो के हो भनेर सोद्धा मेरो मन हो भन्यो धरती भन्दा फराकिलो के हो भनेर सोद्धा मेरो छाती हो भन्यो पर्वतभन्दा अग्लो के हो भनेर सोद्धा म आफै हो भन्यो हो साँच्चै तिम्रो मुठु र छाती भन्दा ठूलो र फराकिलो अनि तिमी भन्दा अग्लो यो संसारमा अरू केही छैन रहेछ तिम्रो जस्तै ठूलो मन मैले बनाउनै सकिन तिम्रो जस्तै फराकिलो छाती पनि हुनै सकेन घाम हिँड्ने आकाशभन्दा ठूलो मन हुनलाई धरती भन्दा फराकिलो छाती हुनलाई जिन्दगीको सतहदेखिका लाभाहरू ओपल्नुहेरी ज्वालामुखी हो आमा जिन्दगीलाई अर्थ्याउन तिमीले जस्तै आँसुका गीतहरूमा राख निकाल्न सक्नु पर्दा रहेछन् पीडाका धुनहरूमा लय भर्न सक्नु पर्दा रहेछन् कोलाहल भिडहरूको कोरोस सुन्न सक्नु पर्दा रहेछन् रगतका भेलहरूमा पौडी नै हिम्मत हुनुपर्दा रहेछन् धन्य आमा म तिमीबाट अविरल सिकिरहेछु जीवनको परिभाषा हो तिमीले जस्तै मैले पनि आफ्नो लासमा थिए मृत्युले धुन बजाइन्जेलसम्म म मेरा कमजोरीहरूमा सामर्थ्य खोजिरहन्छु तिम्रो छातीले जिन्दगीका आरोह अवरोहका थुप्रै था। प्रलयहरू थामे जस्तै म पनि मेरो छातीलाई भूकम्प निस्तेज पर्ने एउटा अक्लो स्तम्भ बनाएर आमा मैले त्यहीबाट आफ्नै जिन्दगीको इन्द्रिणी देख्न चाहन्छु र यो पक्षपात समयलाई उभ्याउन चाहन्छु खातबारी घर भै यति बेला अमेरिका रहनुभएकी मनु लोहरुङ राईको आमालाई सम्झिँदै शीर्षको कविता थियो श्रृंखलामा नेपाली संचार रेडियो मार्फतको साप्ताहिक साहित्य कार्यक्रम प्रहर कुनै पनि एउटा गीतमा स्वर शब्द संगीत पक्षको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ प्राय जसो संसार माध्यममा गायक गायिकालाई मात्रै मुख्य मान्यता दिइन्छ शब्द र संगीत पढ्दा पछाडि लुकाइन्छ भनेको मतलब एउटा गीत जतिसुकै लोकप्रिय बने पनि नाम भने आवाजको मात्रै कण्ठस्थ बन्न पुग्छ यही परम्परालाई केही मात्रामा भए पनि कम गर्न स्वर्णिम प्रहरमा बस्ने सबै गीतहरूमा तिनै विधा यानि कि चोर शब्द संगीतका सर्जकको नाम वाचन गर्दै आएको छु शब्द र संगीत कसको हो भन्ने कुरा पत्ता लगाउन निकै मुस्किल परेको पनि महसुस गर्छु अर्कोतिर रेडियो यो कर्तव्य पनि हो भन्ने सोध्छु यति बेला म तपाईंकै सृजना वाचन गरिरहेको छु यति बेला तपाईँको जानेहरू जान्छन् तर रुवाएर किन जान्छन् जानेहरू जान्छन् तर रुवाएर किन जान्छन् यादी नमेटिने बुलाएर किन जान्छ माधव पोखरेल अनुराग देवघाट तनहुका स्रष्टाको मुक्त वाचन गरिरहेको छु यो चरणमा यही मुक्तकलाई पूर्णता दिने अनुमति चाहिँ जान्छन् तर रुहाएर किन जान्छन् जानेहरू जान्छन् तर रुहाएर किन जान्छन् या ती नमेटिने बुलाएर किन जान्छन् जानेहरू जान्छन् तर रुहाएर किन जान्छन् सायद प्रायश्चितको सजिलो यो उपाय हो सायद प्राश्चितको सजिलो यो हो उपाय होइन भने तप्प आँसु चुहाएर रुहाएर किन जान्छन् यादी नमेटी बुलाएर किन जान्छन् माधव पोखरेल अनुराग देवघाट त साथका लागि हार्दिक आभार यति बेला कार्यक्रम स्वर्णिमप्रको यो श्रृंखलामा तपाईँकै सृजना वाचन गर्ने क्रममा जितमिलन रुद्रपुर रूपन्देही हालद्हा कतारमा रहनुभएका स्रष्टाको गजलै वाचन गर्ने अनुमति चाहे यो बुझ्दैन सरकार बुझ्दैन सरकार बुझ्दैन छिमेकीको अत्याचार बुझ्दैन सरकार म जान्दछु सहेका छौ सदियौदेखि म जान्दछु सहेका छौ सदियौंदेखि अपमान लगातार बुझ्दैन यार यो बुझ्दैन सरकार बुझ्दैन यार छिमेकीको अत्याचार बुझ्दैन यार हेरिरहेछ अझै पनि नबुली केही हेरिरहेछ अझै पनि नभोली केही झुटो प्रचार प्रसार बुझ्दैन या यो बुझ्दैन सरकार बुझ्दैन म बुद्धको स्वाभिमान रक्षाको निम्ति म बुद्धको स्वाभिमान रक्षाको निम्ति यो उठाएको हतियार बुझ्दैन यार यो बुझ्दैन सरकार बुझ्दैन यार छिमेकीको अत्याचार बुझ्दैन यार दीपमिलन रुद्रपुर रूपन्देही हाल दोवाहाका रहनु रहनुभएका श्रष्टाको गजेल थियो यो वहाँलाई पनि यो आत्मीय लागि हार्दिक आभार यति बेला कार्यक्रमको अन्तिम चरणमा राज मांगलाक हुनुहुन्छ पाँच थर हाल काठमाडौँमा रहनुभएका स्रष्टाको टाङ्का उठाउने अनुमति चाहे अर्को जुनीमा जे सुकै भइयो चरो वा किरो मैले त यो जुनीमा सबै थोक गर्नु छ यसका साथै स्वर्णिम प्रहरको युवसाय पनि भेट बेला भयो आत्मन तपाईँले स्वर्णिम प्रहरको पच्चिसौं श्रृंखला कस्तो लाग्यो तपाईँका सल्लाह सुझाव प्रतिक्रिया अनि विभिन्न विधागत सृजनाहरू पठाउन नभुल्नुहोला जसका लागि हाम्रो इमेल ठेगाना साथी कोईम एसडब्लूर एनआईएम नामक एक फेसबुक प्रोफाइल R मार्फत सह यात्रा तय कर सकू अर्क जानकारी स्वर्णिम प्रहर का प्रत्येक अंकू डब्लू डब्लू डट चीसापानीस्फोट डट कम डब्लू डब्लू डब्लू डट मेरोमन को साथी डॉट ब्रोट डट कम डब्लू डब्लू डब्लू डट यूनाधाम कार्यक्रम डाउनलोड गरेर आफ्नो महत्वपूर्ण समय खर्चिएर स्वर्णिम सँगै नेपाली संसार रेडियो सँगै रहनुभयो धेरै धेरै धन्यवाद हामी बीचको आत्मीयतालाई अझै निकट बनाउने माध्यम नेपाली संसार टिम अस्ट्रेलिया प्रति हार्दिक आभार अनि नेपाली अडियो बुक टिम चिसापानी नेपाल टिम लगायत सम्पूर्ण ब्लकका साथीहरू प्रति पनि हार्दिक आभार यति बेला कार्यक्रमको अन्तिम सांगीतिक सौगात स्वरूप तिमी जहाँ रहे पनि रजिना रिमाल र प्रमोद उपाध्यायको आवाज नरेश भट्टराईको शब्दभित्र तारा प्रकाश लिम्बुको संगीत तपाई माझ छोड्दै प्रवृत्तिका सहचारी प्रमोद के म तपाईकै शादिक सहयात्री विक्रम अर्पण यस श्रृंखलाबाट छुट्टिने अनुमति चाह अर्को हप्ता फेरि पनि भेटौंला तपाईको सुखद अनि सृजनशील बितोस् हस्त नमस्कार ध छाया कहाँ उन्नी कुटो विश्व बसे माया